टनै भएको बिहान सात बजेको नदीमा पानीको सतह पन्ध्र वर्ष उच्च मापन गरिएको छ नारायणी नदीमा सोमबार दिउँसो नौ दशमलव पाँच शून्य मिटर उचाइ मापन गरिएको थियो आठ मिटर उचाइलाई खतराको सूचक मानिँदै आएको छ नारायणीमा सोमबार दिउँसो प्रति सेकेन्ड चौध हजार क्युसेकसम्म पानी बगेको जल तथा वर्षा मापन केन्द्र देवघाटले जनाएको छ आइतबार रातिदेखि क्रमिक रूपमा बढ्दै गएको पानीको सतहले सोमबार बिहान एघार बजे खतराको सूचक नागेको थियो बिहान दस बजेर सात दस बजे सात मिटर रहेकोमा एघार बजे बढेर आठ दशमलव एक मिटर उचाइमा पुगेको थियो चितवन क्षेत्रमा वर्षा कम भए पनि नारायणीको जलाधार क्षेत्र पोखरा लगायतका पहाडी इलाकामा अविरल पानी परिकाले नारायणी नदीको सतह बढेको हो नदीमा आएको बाढी हेर्न मानिसहरूको भिड नै लागेको थियो नारायणीको पुलमा मानिसहरूको भिड जम्मा हुँदा यातायात आवागमनमा समेत समस्या भएपछि प्रहरीले बाटो खुलाएको थियो हजारौँको सङ्ख्यामा मानिसहरू नारायणीमा आएको बेल हेर्न भेला भएका थिए यो वहाव दुई हजार पचपन्न साल यताकै उच्च भएको जल तथा वर्षा मापन केन्द्र देवघाटका कृष्ण अधिकारीले जानकारी दिनुभयो यो पानीको बहाव यो केन्द्रमा यन्त्र जडान गरेदेखिको उच्च हो उहाँले भन्नुभयो त्यस अगाडि समेत यति धेरै बहाव आएको थिएन बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले बाढीको उच्च जोखिममा रहेको मेघौली गाविसमा विपद नियन्त्रणगढ बाटा सशस्त्रको टोली खटिएको छ बैठकपछि टोली बाढी प्रभावित क्षेत्रको अनुगमन लागि गएको थियो नारायणी नदीको बाढीको जोखिममा पश्चिम चितनको मङ्गलपुर गुन्जनगर दिव्यनगर लगायतका गाविस परेका छन् यसबीच नारायणीमा आएको बाढी हेर्न जाँदा मेघौली छका बिस वर्षीय रामु चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको छ त्यस्तै नारायणीले नानगढमा रहेको बालकुमारी नर्सिङ कलेज सडक बालबालिका पुनस्थापना केन्द्र हाम्रो घरसहित बाह्रघरै क्षेत्रका दुई दर्जन बढी घर डोबानमा परेका छन् नारायणी नदीमा बाढी आउँदा गैडाकोतर्फ होटल रिभर क्राउन अंकल लज अङ्कलज कलेज कलेजसहित तिन दर्जन बढी घर जलमग्न भएका छन् बाढीको क्षतिको विवरण सोमबार रातिसम्म आइपुगेन पश्चिम चितवनका मेघौली मङ्गलपुर लगायतका केही स्थानमा नदी पसेको छ देवघाटमा सोमबारदेखि साउने मेला सुरु भएको छ महिनाभरि प्रत्येक सोमबार लाग्ने धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल देवघाट धाममा बोलबम मेला सुरु भएको हो यो क्षेत्र चितवन नवलपरासी र तनहुको संगम स्थलमा पर्छ मेलाको पहिलो दिन सोमबार मेला भर्ने भक्तजनको घुइँचो लागेको थियो महिला र पुरुष पहेँलो वस्त्र धारण गरी स्नानका लागि देवघाट जाने गर्दछन् पवित्र तीर्थस्थल देवघाटमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट खाली खुट्टामा भक्तजनहरू मेला भर्न आएको स्थानीय बुद्धिसागर न्यौपानेले जानकारी दिनुभयो देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरी आफ्नो मनोकामना पुरा भई सुख शान्ति मिल्ने विश्वासले मेला भर्न आएको चितवन कृष्ण पर्खी हरिदेवी ढकालले बताउनुभयो मेलामा साहुनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबैले स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिव मन्दिरमा चढाउने गरिन्छ यसैबीच धार्मिक एवं पर्यटकीय क्षेत्र देवघाट मेला भर्न आउने भक्तजनहरूले पार्किङ शुल्कमा ठगेको गुनासो गरेका छन् पहिलो साउने सोमबार देवघाट पुगेका भक्तजनहरू बढी पार्किङ शुल्क तिर्न बाध्य भएका छन् देवघाट क्षेत्र विकास समितिले लगाएको ठेक्का अनुसार साइकलको पाँच रुपियाँ मोटरसाइकलको दस रुपियाँ साना सवारी साधनको पच्चिस रुपियाँ र बस ट्रक जस्ता ठूलो सवारी साधनको पचास रुपियाँ शुल्क निर्धारण भए पनि अहिले सो स्थानमा मोटरसाइकलको तिस रुपियाँ र अन्य सवारी साधन सबैको पचास रुपियाँ शुल्क लिएर ठगी भइरहेको सर्वसाधारणले गुनासो गरेका छन् त्यस्तै तीर्थस्थल देवघाट में बोलबम मेला को समार संकलन कर पत्रकार प्रहरी दुर्व्यवहार करमेरा निंत्रण में ली देवघाट को सुरक्षा खटिक प्रहरी चौकी देवघाट का प्रहरी सहायक निरीक्षक अमृत लमीसाने दुर्व्यवहार कर प्रेस यूनियन का सहसचिव अनिल ढकालमामे हाथपात के प्रयास करे ढकाल ने परिचय पत्र देखा आपू संसारकर्मी भाभ जबरदस्ती उनको कपड़ा सामने दुर्व्यवहार कर लमे कापुर दैनिक का क्षेत्रिय प्रमुख देपेन्द्र बडुवाल को समेत खोस लगे थे नेकपा माओवादी चितवनले आर्थिक अनियमितता गर्ने र बहुवि विवाह गर्ने सदस्यहरूलाई कारवाही गरेको छ आर्थिक गतिविधिमा संलग्न भएको अभियोगमा दसजना र पार्टी सङ्गठनमा लागेपछि बहुविवाह गरेको अभियोगमा छजनालाई नेकपा माओवादीले कारवाही गरेको हो कारबाहीमा परेकाहरूको विवरण भने गोप्य राखिएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण महासचिव रामबहादुर थापा लगायतको उपस्थितिमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा का कारवाहीबारे जानकारी गराइएको हो नेकपा माओवादीले चितवनको इन्चार्जको जिम्मेवारी गुणराज लोहनीलाई दिइएको छ सङ्गठन सुदृढीकरण तथा निर्वाचन बहिष्कारको कार्यक्रमलाई सशक्त बनाउन भन्दै चितवनका पाँचवटै क्षेत्रमा संयोजक तोकेर जिम्मेवारी दिएको छ क्षेत्र नम्बर एकमा नारायण शर्मा विपिन क्षेत्र नम्बर मा घननाथ सापकोटा तिनमा अम्बिका मोडबरी मा मधुर नेपाल लब र क्षेत्र नम्बर पाँचमा सञ्जय रेग्मीलाई संयोजक तोकिएको छ यसैबीच नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले शर्तसहित बोलाएको वार्तामा आफूहरू नबस्ने बताउनु भएको छ सोमबार भरतपुरमा पत्रकारहरूसँग उहाँले सरकार र उच्च स्तरीय राजनैतिक समितिले वार्ताका निम्ति गरेको औपचारिक आह्वान सकारात्मक भए पनि निर्वाचनलाई जोडेपछि शर्त भएको बताउनुभयो उहाँले पत्रमा संविधानसभा निर्वाचनका लागि छलफल गर्न भनी प्रयोग गरिएको शब्दले वार्ताका लागि पूर्व सर्थकको आभास दिएको बताउनुभयो अध्यक्ष वैद्यले भन्नुभयो बिना शर्त बोलाएको बोलाइने कुनै पनि वार्तामा हामी सहजै जान्छौँ वैद्यले आफ्नो दल चुनाव बहिष्कार वा गणतन्त्रबाट पछि हटेको नभई लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लागिपरेको जिकिर गर्नुभयो त्यस्तै नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले देशलाई निकास दिन राष्ट्रवादीहरूसँग सहकार्य गरिने बताउनु छ प्रहरी उपेक्षक कुमार थापा सरुवा हुने भएपछि चितवनमा प्रहरी प्रमुखका रूपमा प्रहरी उपरेक्षक प्रधुन्न कुमार कार्की आउनुहुने भएको छ कार्की महानगरीय प्रहरी अपराध महाशाखाबाट चितवन आउन लाग्नु भएको हो गृह मन्त्रालयले गरेको एसपी सरुवा कार्यक्रम का अन्तर्गत प्रहरी प्रमुखहरूको हेरफेर भएको हो कार्की अपराध नियन्त्रणमा निकै कुशल मानिनुहुन्छ कार्की महानगरीय अपराध महाशाखा हुँदै चितवन आइपुग्नु भएको हो यसअघि दिपक कुमार थापा मोरङबाट सरवा भई महानगरीय प्रहरी अपराध महाशाखा सरुवा हुँदा कार्की मोरङमा रहनुभएको थियो भने थापा मिसन जाँदा कार्की अपराध महाशाखामा सरुवा भई आउनुभएको थियो मिसन सकेर प्रहरी प्रमुखका रूपमा चितवन आउनुभएका थापा सर दङ्गागौड जाने तयारी गर्दा कार्की भने चितवन आउनुहुने भएको छ चितवनका प्रहरी प्रेक्षक दिपक कुमार थापा सर हुनुभएको छ गत भदौ तेइस गते प्रहरी प्रमुखका रूपमा चितवन आउनुभएका थापा सर दङ्गा नियन्त्रणगढ काठमाडौँको गणपतिका रूपमा जिम्मेवारी सम्हाल्न जाँदै हुनुहुन्छ झन्डै एघार महिनाको चितवन बसाइमा शान्ति सुरक्षाको विषयमा कसैसँग सम्झौता नगरी अघि बढ्नुभएका थापाको कार्यशैलीलाई चितवनवासीले प्रशंसा गरेका थिए उहाँको प्रभावकारी कार्यशैली देखेर चितवनवासीले दोस्रो रमेश खरेल भनी उपमा समेत दी वहां का थी। सर्वा हुने था ऐसी न्याय और शांति का पक्ष में चिन्तित भएका छन् सर जाने निश्चित भएपछि सोमबार आफ्नै कार्यकक्षीमा पत्रकारहरूसँगको भेटघाटमा प्रहरी उपेक्षा थापाले भन्नुभयो शान्ति सुरक्षाको सम्बन्धमा एउटा सिस्टम बसाएँ सबैले धन्यवाद दिएका छन् म यसमा खुसी छु आफ्नो तेइस वर्ष लामो प्रहरी सेवावधिमा चितवनको बसाइ निकै उपलब्धिमूलक भएको उहाँको भनाइ प्रहरी प्रमुख रहेर काम गर्दा राजनैतिक व्यापारिक धेरै क्षेत्रबाट दबाव आएँ तर मैले दबावको व्यवस्था गरेर काम गरेँ उहाँले भन्नुभयो चितवनमा बढ्दो गुण्डा सडकमा हुने अराजक गतिविधि आदि रोक्न थापा सफल हुनुभएको थियो आफ्नो कार्यकालमा भन्सार चोरी निकासी नियन्त्रणबाट बाह्र लाख आठ हजार पाँच सय सत्तालिस रुपियाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो त्यस्तै ट्राफिक नियन्त्रणबाट पचपन्न लाख छब्बिस हजार पचास रुपियाँ र मादक पदार्थ सेवन चेक जाँचबाट तिन लाख सोह्र हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको छ आफ्नो कार्यकालमा एक प्रहरी निरीक्षकसहित उना पचासजनालाई पुरस्कृत गरिएको र एक प्रहरी नायब निरीक्षकसहित पचासजना प्रहरीलाई कारवाही गरेको उहाँले जानकारी दिनुभयो तिन प्रहरी सहायक निरीक्षक चार हवलदार र तेइस प्रहरी, प्रहरी जवान गरी कुल तिसजनालाई न सीहद दिएको सातजना प्रहरी जवानलाई कारवाही स्वरूप तल्लो टाइम स्केलमा घटुवा गरिएको दुई प्रहरी जवानको पदोन्नति रोक्का भएको एक प्रहरी नायब निरीक्षक र चारजना जवानलाई सक्त चेतावनी दिएको तथा छजना प्रहरी जवानलाई नोकरीबाटै बर्खास्त गरेको उहाँले बताउनुभयो त्यस्तै पुरस्कृत हुनेमा एक प्रहरी निरीक्षक नौजना प्रहरी नायब निरीक्षक नौजना प्रहरी सहायक निरीक्षक तेह्रजना प्रहरी हवलदार र सत्रजना प्रहरी जवान रहेका छन् प्रहरी शिक्षक भई थापा चितवन आएदेखि साउन सात गते सोमबारसम्म कुल पाँच सय त्रिचालिस मुद्दा दर्ता भएका छन् <unluckers> रासायनिक विषादीको प्रयोगका सट्टा किसानहरू जैविक विषादीको प्रयोगतर्फ उन्मुख भएका छन् एकीकृत शत्रुजीव्यवस्थापन आइपिएम राष्ट्रिय कृषक भेलामा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय आइपिएम संयोजक डेलीराम शर्माले आईपीएम कार्यक्रम संचालन भाग का, का किसान ने रासायनिक विषादी प्रयोग कम करम लगूँ में सत्तरी प्रतिशत किसान के जैविक विषादी को प्रयोग ठाक शर्मा को भनाई आइपिएम मध्यमाञ्चल कृषक समूहकी अध्यक्ष रिता बस्ताकोटीले आइपिएम कार्यक्रम सञ्चालन भएपछि गरिबी निवारणमा सहयोग पुगेको बताउनुभयो बेलामा पाँचवटा विकास क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको छ नर्वे सरकारको आर्थिक सहयोग र विश्व खाद्य सङ्गठनको प्राविधिक सहयोगमा सन् दुई सुरुवात भएको यस कार्यक्रम आगामी अक्टोबर महिनामा सम्पन्न हुँदैछ कार्यक्रममा आइपिएम व्यवस्थापक तारा लामाले आइपिएमको महत्व र अवस्थाका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो <ण्णागा> नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलालको पैँतिसौँ स्मृति दिवस सोमबार चितवनमा पनि मनाइएको छ पुष्पलाल स्मृति प्रतिष्ठान चितवन र नेकपा एमाले चितवनको संयुक्त आयोजनामा नेपालको कम्युनिस्ट आन्ध्रमा पुष्पलालको योगदान विषय विचार गोष्ठी भयो कार्यक्रममा नेकपा एमालेका सचिव ईश्वर पोखरेलले पुष्पलालको योगदानको चर्चा गर्दै अहिलेको समयमा पनि पुष्पलालको नीति उत्तिकै जरुरी रहेको बताउनुभयो उहाँले पुष्पलालको नीतिलाई व्यवस्था नगर्न कार्यकर्तालाई सुझाव दिनुभयो पोखरेलले कम्युनिस्टहरू जसले जे भन्छ त्यतै बहकिँदा उहाँको विचारलाई अहिले व्यवहारमा उतार्न नसकेको गुनासो गर्नुभयो अब पालो अर्पणरचना आवाजको अर्पणचना आवाजमा हाम्रो प्रश्न छ यही अवस्थामा मङ्सिर चार गते नै चुनाव हुनेमा विश्वास गर्न सकिएला ए आधार छैन बी होला पनि र सी गृह कार्य अझै गर्नुपर्छ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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिर्ग सडक खण्ड खुला छ त्यसै गरी मोगलिन, मुगलिन मुलिन ओविषे काठमाडौँ मुगलिन्द मली पोखरा नायणगढ परासी बुटोल सडक खण्ड पनि खुला छन् मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस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 र स रेशनरी पांच विषय में मत एस रू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूड मल्टीलर्निंगी